साँझको व्यवसायसँग सौभाग्य वस्त्रालयले सहकार्य गरेको छ तपाईँलाई नयाँ नयाँ फेसनमा आएका कपडाहरू चाहिएको छ अझ भनौँ ब्रान्डेड कपडाहरू तपाईँलाई चाहिएको छ ब्रान्डेड सामानहरू तपाईँलाई चाहिएको छ भने तपाईँले एकपटक अवश्य सम्झिनुहोला सौभाग्य वस्त्रालयलाई जुन सुभाचोकमा रहेको कृषि विकास ब्याङ्कको पहिलो तल्लामा छ र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुन हुनुहुन्थ्यो लाइनमा ठिकै छ अर्को साथी आइसक्नु भएको छ तपाईँको लागि दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला कोही साथी नमस्कार कहाँबाट हुनुहुन्छ के छ समीर खबर ठिकै छ राम्रै छ है के कि बसी गर्नु पानी कतिको खेत रोप्ने ल ठिकै छ राम्रोसँग सम्झिँदै गर्नुहोला अनि मलाई समीर लामा भनेर किन्ने किन्ने कुरा हुन्छ कार्यक्रममा समीर जी, आउँदै गर्नुहोला अहिले पनि बिदा हुन्छ है ल नमस्कार यति बेला समीरजी आउनु भएको थियो र अर्पण शुभ साँझको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ भन्ने संकेत पनि मिलिराखेको छ तपाईँ आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र अर्पण शुभ साँझको आजको व्यवसायीसँग सौभाग्य वस्त्रालयले सहकार्य गरेको छ तपाईँलाई सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामानहरू चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुहोला सौभाग्य वस्त्रालयलाई त्यस्तै गरी विवाह प्रतिबन्धको लागि चाहिने ब्रान्डेड साडी त्यस्तै गरी कुर्ता सुरुवाल तपाईँलाई चाहिएको छ भनेदेखि अलिकति सुपथ मूल्यमा पाइने ठाउँको खोजीमा पनि तपाईँ हुनुहुन्छ भने तपाईँले सौभाग्य वस्तुालयलाई सम्झिनुपर्छ जुन सोरा चोकमा रहेको छ कृषि विकास ब्याङ्कको पहिलो तल्लामा छ फोन नम्बर शून्य छप्पन्न पाँच एकसट्ठी चार सय त्रिपन्न मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न छप्पन्न रहेको छ भने प्रोप्राइटर हुनुहुन्छ जीवन बाबु सिलवाल र बेला अरू पनि शुभसाजको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार को के अब अब अब अलि हजुर पौडेल पौडेल जस्तै की की ल ठिकै छ अब राम्रो विषय छनौट गर्नुहोस् अनि राम्रोसँग पढ्नुहोस् आफ्नो लागिनौट गर्नुहोस् है अनि आज इच्छाले कसलाई होला राम्रोसँग हामी एउटा मिठो लोक भाका तपाईँको माझमा राख्छौँ त्यो भन्दा अगाडि कोही साथी हुनुहुन्छ हजुर मकवानपुरबाट त्यही भएर होला नि है खानी छैन ल ठिक छ राम्रोसँग बस्नुहोस् खानु आफ्नो परिवारको ख्याल गर्नुहोस् है अनि आज को सम्झिने कालिमा आउनु खु लाग्यो सञ्चोजी आउँदै गर्नुहोला है नमस्कार नमस्कार यति बेला सन्चोजी आउनु भएको थियो अर्को आजको व्यवसायमा हामी एउटा मिठो लोक भाका तपाईँको माझमा राख्छौँ त्यस पछाडि तपाईँसँग विधा माग्नको लागि हामी कार्यक्रमको लगभग अन्तिम सहभागी हुनुहुन्छ खानपिन भयो कि छैन खाने जीले खाने जीले दिदी दिदी काम आज साथीहरू अम्बिकाले मगर निलम अधिकारी उमा बानिया उर्मिला कार्की चन्द्र साउद सरिता थापा अनि अमृता रामधाम शारदा था खनाल अनि सरता श्रेष्ठ तुलसा सबिन नयन निरौला मानवहादुर खड्का कृष्ण घिमिरे प्रतीक्षा भट्टराई अनि रमेश खड्का पवनजङ भण्डारी भीमसिङ सिन्हा दुर्ला दाय अमृत बस्नेत लगायत जो जसले मलाई घुमा राम्रो भन्नु चिन्नुहुन्छ मेरो आवाजसँग पर्चित सबै साथीहरूले विशेष होइन दिदी नमस्ते ल नमस्कार गमण्डजी हुनुहुन्थ्यो आफ्नो कुरा मजालेर आखेर गइसक्नु भएको छ ठिकै छ अर्फशुभ साँझको युवसाईको हामी लगभग अन्तमा आइसकेका छौँ भन्ने संकेत लिरहेको छौँ अब पनि कार्यक्रमबाट बिदा पनि माग्नुपर्छ यतिजनासम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र अझ विशेष धन्यवाद दिन्छु तपाईँलाई जसले आजको अर्पण शुभ व्यवसायमा फोन गर्नुभयो र फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद दिन्छु र इन्टरनेट अनलाइनबाट सुनेर जहाँ कहीँ रहेर तपाईँले साथ दिनुभयो तपाईँलाई त अझ बढी धन्यवाद छ र अझ विशेष भीशेश, विशेष भीशेश, विशेष आभार प्रकट गर्न चाहन्छु मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र द्वे राज रिजनलाई हवस् त अर्पण शुभ साँझको आजको यो बसाइबाट म प्रत्यक्षा पनि बिदा हुन्छु नमस्कार शुभ सन्ध्या सानो छिन् मेरी साउ अरू पनि राम्रो छ मेरी सानो